चा, चा, निश्चित गन्तीत छ उत्साहको रङ्ग छ खोज छ खबर छ अनि आफ्नो पान छ रेडियो भिजन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 जस अन्तर्गत आजको श्रृङ्खलामा हामी साहित्यकार सानो शर्माको उपन्यास अर्थको चौथो श्रृङ्खलाको वाचन लिएर उपस्थित भएका छौ सानु शर्माको उपन्यास अर्थमा एउटी छोरी भएर जन्मनुको पीडा र रूढिवादी कुराहरूलाई छोरीले कसरी पन्छाउन कोसिस गर्छिन् भन्ने सन्दर्भलाई प्रश्न पार्न खोजिएको छ आज उपन्यास आज़क। अर्थको चौथो श्रृङ्खलाको वाचन हो र अब चौथो श्रृङ्खलाको वाचन सुरु हुन्छ पृष्ठ बयालिसबाट Thank mm -hmm. you. कहाँ जाने के गर्ने कसरी गर्ने यही प्रश्नको उत्तर खोज्दा खोज्दै तेह्र दिन बित्यो हेमा आन्टी र दिलबहादुर अङ्कलले आफ्नो सारा कामकाज छोडेर हाम्रो घरपरिवारको जिम्मेवारी उठाइरहनु भएको थियो तर अरू कति दिन त्यसरी चल्थ्यो र जिन्दगी कुनै एक महिना या एक वर्षमा त सकिन थियो अनि यो अथा सागर जस्तै अनिश्चित बगिरहने जिन्दगीलाई धान्न कति दिन र ककसको सहारा मागेर सक्थेँ र म यो मेरो जिम्मेवारी थियो सकेर नसकेर चाहेर नचाहेर त्यो मैले नै निभाउनु अह अब यसरी चल्दैन अब उठ जिया भोलि तेरी आमाको गर्वबाट कृष्णकान्तको वंश धान्ने छोरा जन्मेला नजन्मेला तर आज यो परिवारको जिम्मेवारी मात्र तेह्रो हो त्यसैले हिम्मत जुटाएर उठ जियाकान्त यति यो कठिन मार्गको अत्यन्त कठिन यात्राको अभिभाव तेह्रो हो मात्र तेह्रो मैले आफैलाई सम्झाएँ त्यसपछि आमासँग सल्लाह गरेर हामीले बाको पुर्ख्यौली गाउँ फर्किने निर्णय गर्यौँ हाम्रो निर्णय सुन्ने सबैभन्दा पहिले त हेमा आन्टीले नै विरोध गर्नुभयो के बात गर्छ यो लड्की जुन जग्गामा तेरो आमा कहिले पुगिनन, त्यहाँ यस्तो अवस्थामा तिमीहरू कसरी पुग्छौ पता पनि छ कहाँ पर्छ त्यो गाउ आमालाई थाहा छ बात सुन्न लड़की, न उनीहरूले कहिले तिमीहरूलाई देखेका छन् न तिमीले उनीहरूलाई पहिचानेको छ के पता कस्ता नियतका मान्छेहरू छन् बेटा म त भन्छु कहीँ नजा नगएर के गरौँ आन्टी के बाँकी छ र अब यहाँ किन यस्तो दिल तोड्ने बात गर्छस् आन्टीको आँखामा आँसु आयो म मरि गएकी त छैन नि उहाँले अवरुद्ध स्वरमा भन्नुभयो त्यसो नभन्नुहोस् आन्टी मैले काँतर स्वरमा भने तपाईँ नै त हुनुहुन्छ यो सिङ्गो संसारमा जो आफ्नो नभएर पनि आफ्नो हुनुहुन्छ त्यसो भए किन जाने बात गर्छस् त त्यो मेरो रहर होइन बाध्यता हो यहाँ बसेर म के गर्छु जुन घरमा गर बसिराखेका छौँ त्यो पनि बाको कार्यालयले दिएको हो बा नै र नरहनु भएपछि मेरो स्वर अवरुद्ध भयो मैले मुस्किलले आफ्नो आँसु रोक्न खोज्दै भने कुरा केवल मेरो मात्र भए केही थिएन म यहीँ बसिदिन्थेँ तपाईँकोमा तर आन्टी हामी पाँचजनाको बोझ तपाईँहरू कति दिन बोकेर सक्नुहुन्छ मलाई थाहा छ तपाईँ हामीहरूलाई एकदमै माया गर्नुहुन्छ तर आन्टी मायाले मात्र जीवन कहाँ चल्दो रहेछ वास्तविकता र व्यापारमा जीवनको रूप अर्कै हुन्छ त्यसैले तपाईँ हामीलाई यहाँ रोक्ने कोसिस नगर्नुहोस् किनकि न तपाईँ सक्नुहुन्छ हाम्रो बोझ उठाउन न हामी सक्छौँ तपाईँमा निर्भर हुन त्यसैले तर बेटा त्यहाँको बारेमा के पता छ तँलाई नजाने कुन व्यवहार गर्ने म त जुन व्यवहार गरे पनि आन्टी उनीहरूलाई कर हुन्छ हाम्रो जिम्मेवारी बोक्ने हामी उहाँहरूको भाइका सन्तान हौँ सही सत्यले बाध्य गर्नेछ उहाँहरूलाई हाम्रो रेखदेख गर्न त्यही पनि एउटा घर र अलिकति सहारा पाए हामी आफै सम्हालिन्छौँ आन्टी त्यहाँको माटोमा हाम्रो बाको अंश मिसिएको छ हामी जहाँ पुगे पनि हाम्रो जरा त्यहीँको जमिनसँग जोडिएको छ त्यसले हामी जान्छौँ तपाईँ चिन्ता नगर्नुहोस् तर आन्टी तपाईँहरूले हाम्रो लागि जे जति गर्नुभयो त्यो म आजीवन याद राख्नेछु जिया बेटा त्यस्तो नभन म त चाहन्थेँ कि म तिमीहरू सबैलाई यहीँ रोकिलिउँ तिमीले भने जस्तै मेरो दिल मात्र बडा छ हैसियत होइन तर बडा दिलले मात्रै के हुँदो रहेछ र हुनै भए म तिमीहरूलाई सदा सदाको लागि यहीँ रोकिलिन सक्दो हुँ आन्टीले अफसोसपूर्ण स्वरमा भन्नुभयो त्यसपछि हामी आफ्ना सीमित सामानहरू समेटेर त्यहाँबाट हिँड्न तयार भयौँ हिँड्नुभन्दा पहिला आन्टीले मलाई सुटुक्क केही के पैसा थमाउनु मैले विरोध गरेको देखेर उहाँले भन्नुभयो लड्की अन्जान ठाउँमा अन्जानो लोगहरूको बिच जाँदैछ थाहा छैन कस्ता था छन् त्यसमाथि सावित्रीको हालत त्यस्तो छ मलाई थाहा छ तिमीहरूसँग त्यति पैसा छैन मसँग भए त म अरू पनि दिने थिएँ तर अहिले यति नै छ यो राख मलाई थाहा छ त समझदार छ यो पैसा आफैसँग सम्हालेर राखेस् के था, समयले कस्तो मोड लिन्छ राख सम्झनु यो मेरो सहयोग होइन शुभकामना हो अब नाइन ना भन मैले यतिसम्म भन्न सकिनँ केवल आँस्रुपुरत आँखाले उहाँलाई हेरिरहेँ उहाँले मलाई कस्तो अङ्गाल्नुभयो मलाई यस्तो अनुभव भयो कि म डाको छोडेर रोइदिनेछु मले आफूलाई यति कमजोर यति असहाय त बाको लाससँगै घाट जाँदा पनि महसुस गरिनँ दिलबहादुर अङ्कल हामीहरूलाई छोड्न गण्डकी पारिसम्मै आउनुभयो हामीलाई ट्रकमा बसाएर मात्र उहाँ मा फर्किनु भयो बहिनीहरू नयाँ ठाउँ जाने मोटर चढ्ने उत्साहले ओत्प्रोत थिए आमाको अनुहारको सारा रगत सोचिएर निलो भएको थियो म चिन्तित थिएँ आमालाई लिएर पुग्न लागेको ठाउँको बारेमा सोचेर थाहै थिएन कस्ता थिएँ मेरा बाका आफन्तहरू हामीलाई त उहाँहरूको बारेमा त्यति नै थाहा जति बाले सुनाउनु भएको थियो ट्रक बस अनि अनगिन्ती पैदल हिँडेर हामी तेस्रो दिन साँझ जमक्क परेपछि बाको गाउँ पुग्यौँ अनि बहिनीहरू थकाइ र निन्द्राले चे आमाको त कुरै छोडौँ पुरा बाटो मेरो हंसाले ठाउँ छोडिरह्यो कति बेला उहाँलाई के हुने हो भनेर आमा र सानी बहिनीलाई स्याहार्दै अरू बहिनीहरूलाई सम्झाउँदै पुरा बाटो मैले यसरी नै काटेँ मानौँ त्यहाँभरिमा सबैभन्दा ठुलो मनै थिएँ कहाँ कोसँग कसरी बोल्ने कसरी कुन तरिकाले व्यवहार गर्ने मलाई केही थाहा थिएन तर बाको मृत्युले अचानक मलाई यति व्यवहारिक र ठुलो कति बेला बनाइदियो मैले पत्तै पाइनँ हजार ठाउँमा र हजारजनालाई सोद्धै त्यसरी गाउँसम्म पुगेका हामीलाई आश्चर्यपूर्वक हेर्न थुप्रै मानिसहरू हाम्रो वरिपरि झुपिएका थिए जुन घरमा हामीले अन्तिमपटक बाको दाईको नाम लिएर उहाँको घरको बारेमा सोधेका थियौँ त्यही घर कि एउटी बुढीआमाले हाम्रो नजिकै आएर सोधिन् को भन्यो नानी तिमी बिस्नेको म अलमल्ल परे तर आमाले बिस्तारै भन्नुभयो हामी विष्णुकान्त पण्डितको भाइको परिवार रानी खर्कदेखि आएका को किस्नेको परिवार आम्मै नि यत्रो वर्ष मुख देखाउन ल्याएन किसनेले, जहान परिवार आज कहाँबाट खोइ त किस्ने त्यो अँध्यारोमा उहाँको आँखाले आमाको ऋत्व सिउँदो खाली हात र उजाड अवस्था देख्नै भ्याएको थिएन सायद आमाको आमाको मुस्किलले ओबाएका आँखामा फेरि आँसु आयो उहाँले टाउको झुकाउनुभयो मैले केही अघि बढेर सानो स्वरमा भने बात स्वर्गीय हुनुभयो एक महिना लो न के सुन्नु पर्यो यो मेरो कुरा पुरा नहुँदै उहाँले अफसोसपूर्ण स्वरमा भन्नुभयो उमेरै भा थिएन त्यसको त मेरो कान्छुभन्दा पनि सानो पो त कुन्ने कति वर्ष हो अगी कान्छी आमा म त खरदार भएँ भनेर आउँथ्यो गाउँमा कस्तो लक्का जवान हे भगवान् के गर्यो यस्तो उहाँले सुकसुकाउँदै आमा अनि हामीलाई पिँढीमा गुन्द्रियो छ्याएर बसाउनुभयो अनि अम्खोरामा पानी ल्याएर दिनुभयो तर हामीलाई ग्लासबाट पानी पिउने बानी भएकोले बहिनीहरू अल्लमल्ल परे मैले उनीहरूलाई पानी खुवाएँ कराई रहनु भयो सानै थियो गाउँ छोड्दा त्यसपछि एक बाजी खरदार भएर आथ्यो गाउँभरिमै लायक पाँच दाजुभाइमा सबैभन्दा गुनी हरे ईश्वर आज के सुन्न पर्यो यस्तो ए जनार्दन जाजा जहाँ बिष्णुको घरमा किस्नेको परिवार आसन् भनेर आ यो अँध्यारोमा बिचराहरू कसरी जान्छन् उज्यालोको जोहो गरेर आउन भनेछ है झट्टै गएर झट्टै आ उहाँ एकहोरो कराइरहनुभयो ए एहे मैले त भुसुकै बिर्सिया केही सम्झे चाहिँ उहाँले फेरि आमासँग भन्नुभयो बिष्णुको घरमा त बिहे पो छ जेठो छोराको बिहे आज पूर्वाङ्ग थियो यस्तोमा तिमीहरू उहाँ अप्ठ्यारो मानेर चुप लाग्नुभयो आमाले काँतर भावले मतिर हेर्नुभयो मैले आश्वासनपूर्वक टाउको हल्लाएँ नाम के हुन् यिनकार उहाँको इसारा आमेतिर थियो तर आमाले जवाफ दिनभन्दा पहिले मैले भने मेरो जिया उसको मनिषा उसको मिता अनि यसको मानी सहरामा बस्या मान्छेहरूको नाम पनि के के हुन् क्या के यो पनि छोरी नै हो उहाँको इशारा मेरो काखमा भयो कि मानीतर्फ थियो आमाले खिन्न भावले टाउको मात्र हल्लाउनु भयो बिचरा छोराको मुख पनि देख्न पाएनछ चा। चार चार रोटीमा एउटा मात्रै छोरा भैदिया भए के गर्नु दैवको लेखा आमाको आँखाबाट फेरि आँसु बर्सन थाल्यो बाको यादले हो या छोरा नभएको अफसोसमा यो पटक मैले बुझ्न सकिनँ निकै लगाएर मेरो बाको दाजुहरू त्यहाँ आउनुभयो आमालाई उनीहरूसँग के अपेक्षा थियो मलाई थाहा थिएन तर मैले सोचेको थिएँ उनीहरू हाम्रो स्थितिमा दुःखी हुनेछन् बाको मृत्युमा अफसोस गर्नेछन् अनि हामीलाई सहारा दिनेछन् तर त्यसबेला उनीहरूको अनुहारमा जुन भाव थियो त्यो अरू जे भए पनि दुःख चाहिँ थिएन निकै बेर उनीहरू चुपचाप हामीलाई हेरी मात्र रहे आमा रोइरहनुभयो काकादेखि कति हन्डर खाँदै आइपुगेका छन् बिचराहरू बिर्ने घर लैजा बा यिनीहरूलाई तर कान्छी आमा त्यहाँ पूर्वाङ्ग गरे घरमा यिनीहरू जुठा भए मासिक पनि नभए बिस्ने जुठो त तिमीहरूलाई पनि लाग्छ हामी गुरुबासँग सल्लाह गरेर आएको गुरुबाले भन्या पूर्वाङ्ग भइसकेपछि बिहे गर्न हुन्छ अरे हामी पाखा बसे हुन्छ अरे त्यसैले अहिलेलाई यिनीहरूलाई घन्सारमा राख्न पर्ला तर बिस्ने यिनीहरू त्यहाँ कान्छियामा खाने पिउने सुत्ने चाँजो मिलाउन लान्छौँ हामीले त्यहाँ बिहे नसकिँदासम्म त हो नि त्यसपछि हामी केवल मुख्दर्शक भएर उनीहरूको त्यो लामो छलफल सुने मात्र रह्यौँ निष्कर्षमा हामीहरू त्यहीँ धनसारमा बस्ने भयौँ उनीहरू कसैले हामीलाई छोएनन् न हाम्रो सामान नै उठाए अँ हजुरआमा बाको कान्छी आमाले आफ्नो छोरो जोनारदनलाई हाम्रो सामान बोक्न अहराउनु भयो अनि उहाँ पनि हामीसँगै आउनुभयो यसरी आधा राततिर हामी बाको घरमा होइन धनसार धान पराल थुन्क्याउने ठाउँमा भित्री हौँ ठुलो बाहरू हामीलाई त्यहाँ बस्ने व्यवस्था मिलाएर भयो। हजुरआमाले नै हामीलाई भात पकाएर खाना दिनुभयो निकै बेर गन्थन गरेर उहाँ पनि फर्किनु भयो थाकेर लोथ भएका मेरा बहिनीहरू ओछ्यानमा पल्ट्ने बित्तिकै निधाए आमा पनि केही बेर उल्टे कोल्टे फेर निधाउनुभयो तर म निधाउन सकिनँ कहाँ म सोचिरहेथेँ कि यहाँ हाम्रो निर्आ्रित भविष्यले आश्रय पाउने छ तर यहाँ त लागिरहेको थियो कि यो त केवल हाम्रो बहुतारिणीको सुरुवात मात्र थियो यहाँ पनि आश्रय भेटिएन भने हामी आश्रय खोज्न अन्त कहाँ जान्थ्यौँ कहाँ बिहे सकिएको निकै दिन भइसक्दा पनि उनीहरूले हामीलाई घर लाग्ने चासो देखाएनन् बिहेभरि पनि हामी उपेक्षित त्यहीँ धन्सारमै बस्यौँ हुन त त्यो धन्सार निकै ठुलो थियो माथिल्लो तलामा धान थियो सायद वरिपरि परालका टोवाहरू थिए छेउमा गोड थियो जसमा दुई हल गोरु बाँधिएको थियो धन्सारको तल्लो तला त्यो काठै काठले बनेको दुई तले घर थियो त्यसमा जहाँ एक छेउमा काठहरूले छेकेर खाना पकाउने ठाउँ बनाइएको थियो बाँकी खुल्ला ठाउँमा हाम्रो सामानहरू थियो सुत्ने ओछ्यानहरू थिए ठुलो बाबाहरू प्रायः त्यहाँ आउँदैनथे आए पनि गोडसम्म आएर फर्कन्थे ठुलो आमा वा दाई भाउजू उहाँहरूका छोरा बुहारीहरू आएर बेला बेलामा चामल तरकारीहरू छोड्थे तर धेरै बेर त्यहाँ बसेर घुलमेल हुन चाहँदैनथे भन्न त हामी आफ्नो बाको घरमा आएका थियौँ आफ्नो जमिनमा आएका थियौँ तर यहाँ हामीसँग गरिने व्यवहार केही दिन बस्ने गरी आएका अनपेक्षित पाहुनाको जस्तै थियो गर्नको लागि खासै केही थिएन र साँच्चै भन्ने हो भने हामीले गर्न सक्ने जस्तो त्यहाँ केही छँदा पनि थिएन आमा यति कमजोर हुनुहुन्थ्यो कि उहाँलाई उठ्न बस्न सहारा चाहिन्थ्यो बहिनीहरू सानै थिए अनि मैले कहिल्यै खेतबारीमा काम गरेको थिइनँ तर पनि म चाहन्थेँ कि ठुलो बाहरु हामीलाई आफूमा सम्मिलित गराउन, काम अराउँ घरका मान्छेहरूलाई जस्तै व्यवहार गरौँ आखिर आखिर त हामीले पनि यहीँ सब गर्न सिक्नु नै थियो तर यस्तो लाग्थ्यो कि उहाँहरू हामीलाई यो सबबाट टाढै राख्न चाहनुहुन्थ्यो थाहा छैन किन म आमाको बढ्दै गइरहेको पेट र कमजोर जन कमजोर हुँदै गइरहेको शरीर देखेर साह्रै चिन्तित थिएँ उहाँ एकदमै कम बोल्नुहुन्थ्यो प्रायः शून्यमै हेरेर थाहा छैन के के सोचिरहनुहुन्थ्यो बहिनीहरू त्यो बिच खेतको माझमा भएको एकलो धन्सारमा बस्नु परेर किन्न थिए उनीहरूको हरेक प्रश्न अब आमासँग होइन मसँगै हुन्थे जसको उत्तर जान्न म पनि उनीहरू जत्तिकै उत्सुक थिइन् दिदी हामी कहिलेसम्म यहाँ बस्ने दिदी हामी स्कुल कहिले जाने दिदी अब के बा कहिले घर फर्काउनुहुन्न अब हामी कहिले रानी फर्क नफर्किने हो यी प्रश्नका उत्तरहरू कठिन थिए तर पनि म उनीहरूलाई बहलाउन सक्दो प्रयत्न गर्थेँ आमालाई बहलाउने कोसिस गर्थेँ भाइको कुरा सुनेर सुन्दर भविष्यको कुरा गरेर तर आफू बहलिन सक्थिनँ खाने पानी लिन टाढै जानुपर्थ्यो म र मनिषा भएर लिएर आउँथ्यौँ खाना मनै बनाउँथेँ आफ्नै हातले आमा र मानीलाई खुवाउँथे लुगा धोइदिने कपाल कोरिदिने यी सबै मेरै जिम्मा थिए हुन त हाम्रो पनि जीवन कुनै सुखमै थिएन रानी खर्कमै पनि तर यहाँको जीवन झन् यति कष्टकर थियो कि तुलना गरेर हेर्दा हामी आफूलाई धेरै सुखी मान्न बाध्य हुन्थ्यौँ राति तिन बजेदेखि उठेर खटिएका स्वास्नी मान्छेहरू राति एघार बाह्र बजे मात्र सुस्ताउन पाउँथे ढिक्की जातो, बाख्रा भैँसी गोरु खेतबारी घर गोर, केटाकेटी परिवार यो सबै त्यहाँका स्वास्नी मान्छेकै जिम्मा हुन्थे यति व्यस्त रहन्थे उनीहरू कि कपाल समेत गर्ने फुर्सद उनीहरूलाई हुन्थेन घामपानी सहेर रेखदेख नपाएर जखरखेका केसहरू यस्तो देखिन्थे मानव यिनीहरूले आफ्नो रङ मात्रै खुइल्याएको होइनन् अपितु बढ्नै नसक्ने भएका छन् ढुङ्गा पिँधेर माझेका पहेँला दाँतहरू माटोले नुहाउने केसहरू खरानीले धोइएका लुगाहरू चरचरी फुटेर रगत निस्कने खुट्टाहरू हातको त कुरै छडौँ ओटसमेत फुटेर चर्केर रगत निस्किरहेका हुन्थे मलाई उनीहरूको अनुहार हेरेर डर लाग्थ्यो म बुझ्नै सक्थिनँ कि जिउन यति नै भयानक हुन्छ भने जिउँछन् किन मान्छेहरू त्यो जीवन शून्य आँखाहरू उद्देश्यविहीन जीवन देखेर मलाई हर एउटा छटपटाहट महसुस हुन्थ्यो के यसरी नै कर्छ हाम्रो पनि बाँकी जिन्दगी त्यो दिन मेरो मन ठेगानमा थिएन आमालाई पनि सन्चो भइरहेको थिएन अनि त्यो ठाउँ र त्यो ठाउँको वरिपरि कहीं डाक्टर भन्ने जन्तु सायद भेटिँदै भेटिन्थेन म भौतारिँदा भौतारिँदा धेरै टाढा पुगेछु सायद त्यसैले फर्कँदा साँझ झमक्कै भइसकेको थियो त्यो चिन्नु नजान्नुको ठाउँमा अँध्यारोमा एक्लै हिँड्दा मलाई डर पनि लागिरहेको थियो त्यसैले म सक्बर छिटो छिटो हिँड्ने कोसिस गरिरहेको थिएँ अँध्यारोमा केही पर मान्छेहरू बोलिरहेको थाहा पाएर म ढुक्क हुँदै अझै छिटो छिटो हिँड्न थालेँ तल कुलोमा केही मानिसहरू हातखुट्टा धुँदै थिएँ यसरी कति दिन चल्छ ठुल्लाई किस्नेको जहानलाई चामल भरेर हामी कहिलेसम्म पाल्न सक्छौँ बाको नाम सुनेर म टक्क अडिएँ के गर्ने त अर्को केही उपाय पनि त छैन ठुलो बाको सोर चिनेर म अझै नजिक गएँ हामी यहाँ यति खटिएर काम गर्नु रगत पसिना गरेर आफ्नै घर गर चलाउन यति गाह्रो छ त्यसमाथि यी पाँच पाँचजना म त सक्दिनँ दाई म यसरी चामल भरेर सक्दिनँ के गर्छस् त भाग लाएर खेतबारी दिन्छस् माल दाई के कुरा गरेको यस्तो अनि के त हक त उनीहरूको पनि छ केको हक कृष्णले गाउँ छोड्दा बाह्र वर्षको थियो एकपटक मुख देखाउन आएको थियो पन्ध्र वर्षपछि त्यसपछि पन्ध्र सोह्र वर्षपछि यिनीहरू आएका छन् कृष्णका साखै भएर के थाहा हुन् कि होइनन् श्यामे ठुलो भाले अलि कडा स्वरमा भन्नुभयो अठाइस तिस वर्षअघि चार भाग लगाएर भोकचलन गरिआएको जग्गा भाग लगाएर उनीहरूलाई दिन त म पनि चाहन्न तर त्यसो भन्दैमा जे पनि भन्न कहाँ हुन्छ र भाइको परिवार पो हुन् अनि के गर्नु त हाम्रा जहान परिवार रात दिन एक गरेर खटिरहेका छन् उनीहरू भने सुत्ती सुत्ती के गर्नु त काम गर्नलाई त काम दिनु पनि त पर्यो नि तर आज यदि घर जग्गामा भित्रिया भने भोलि फेरि निकाल्न गाह्रो हुन्छ मालदाईले भनेको ठिकै हो तर यसरी कति दिन धान्न सकिन्छ धान्न त सकिन्न तर म त भन्छु किस्ने कि जहान लट्ठक्कै अलि टाठीबाठी भएको भए बाए अहिलेसम्म पञ्चायत जोडिसक्थेँ पञ्चायत जोडेर आफ्नो हक मागी भने हामीले नदिएर सुख पाउँथ्यौँ र अस्ति कान्छियामा पनि किस्नेको जहानलाई किन त्यसरी राखिरहेको टुङ्गो लाउने सुटसार घर भन्दै हुनुहुन्थ्यो केही त गर्नै पर्ला ठुलोबाले भन्नुभयो हेर्नु है ठुललाई हामीले त भनिदिया छ हामी त अब भोकचलन गरिआएको सम्पत्ति भाग लगाएर जस्तै जे भए पनि त्यसै पनि आफ्नै परिवार धान्न सधैँ धौधो छ कुनै कहाँबाट आएका हुन् अनमरिन गाह्रो माथि साह्रो काहीँलोबा मेरो त यसै परिवार ठुलो छ म त झन् सबैको त्यस्तै हो ठुलोबाले बिस्तारै भन्नुभयो तर उनीहरूको पनि यो सम्पत्तिमा हक लाग्छ हामीले यो बिर्सन हुँदैन सकेसम्म त म यो चार भागलाई पाँच भाग केही गरेर पनि लाउँदिनँ जब भाइले नै भाग छोडिसक्यो भने अब के पाँच भाग तर यिनीहरूको पनि केही उपाय त गर्नैपर्छ त्यसपछि उनीहरू कुरा गर्दै अघि बढे अनि म स्तब्ध त्यसै उभिरहेँ के यहीँ आफन्तहरूमा हामी आफ्नोपन र सहारा खोज्न उहाँदेखि त्यत्रो हन्डर खाँदै यहाँसम्म आएथ्यौँ कति फरक हुन्छ मान्छेको सोच र यथार्थमा के अभाव यति नै भय भयावह हुन्छ कि यसले हरेक सम्बन्ध र सम्बन्धको मिठासलाई पनि निलिदिन सक्छ कति गलत सोचिरहेथे उनीहरू उनीहरूले किन यो बोझ्न सकेनन् या चाहेनन् बाक कि हामीलाई त्यति बेला बाको भाग सम्पत्ति भन्दा बाका आफन्तहरूको सहारा र साथको आवश्यकता थियो त्यसपछि उनीहरू कुरा गर्दै अघि बढे अनि म स्तब्ध त्यसै उभिरहे कि यही आफन्तहरूमा हामी आफ्नोपन र सहारा खोज्न उहाँदेखि त्यत्रो हन्डर खाँदै यहाँसम्म आएथ्यौँ कति फरक हुन्छ मान्छेको सोच र यथार्थमा के अभाव यति नै भयावह हुन्छ कि यसले हरेक सम्बन्ध र सम्बन्धको समंदर मिठासलाई पनि निलिदिन सक्छ कति गलत सोचिरहेथे उनीहरू उनीहरूले किन यो बुझ्न सकेनन् कि या चाहेनन् कि हामीलाई त्यति बाको भाग सम्पत्ति भन्दा बाका आफन्तहरूको सहारा र साथको आवश्यकता थियो कस्तो विडम्बना कि हाम्रा आफ्नाहरूले नै हामीबाट पन्सिने उपाय खोज्दै थिए जबकि यही हेमा आन्टी र दिलबहादुर अङ्कल जस्ता मान्छेहरू पनि थिए जो हामी जस्तो नाता नगोताको ना मान्छेको मद्दतका लागि तत्पर थिए त्यति बेला मेरो सानो मनले यही भन्यो कि आफन्तको उपेक्षाभन्दा बिरानोको ठोकर तिरस्कार नै सहन गर्न सजिलो हुन्छ म खिन्न मन लिएर घर फर्केँ आमा सुतिसक्नु भएको थियो कहाँ गएको थिएँ दिदी यहाँ मानीले दुःख दिएर सुताउन खोजेको सुत्या होइन आमा पनि तँलाई सोद्धा सोद्धै सुत्नुभयो ला लि यसलाई मनिषाले मानिले मेरो काखमा राखिदिए ल हेर तेरो काख चिनेकी यसले कसरी चोप लाग्यो हेर त अघि त कति रोइराखेका थिए किचक मनिषाले भने मेरो आँखामा आँसु आयो मैले मानिलाई कसरी रङ्घाले के भो दिदी मनिषाले सोधे केही होइन त किन नसुधेँ कि जागेर सुध मैले आँखा नै नउठाइकन भनेँ मनिषा मेरो नजिकै बसी अनि फेरि सोधी कसले के भन्यो दिदी के भयो भन्न केही होइन त्यसै त्यसै रुन आयो बाद जानुभएको त यत्रो दिन भइसक्यो तँलाई आज किन रुन आयो किनकि बा नहुनुको साँचो अर्थ मैले आज मात्र जाने मैले बिस्तारै भने त्यसपछि मनिषाले केही भनिन त्यो रात पनि म लाखौँ कोसिसपछि पनि निधाउन सकिनँ मेरो कानमा कहिले ठुलोबाहरूको कुरा गुन्जन्थ्यो कहिले बाले भनेको अनि कहिले बहिनीहरूको प्रश्न गुन्जन्थ्यो पूरा रात उल्टे कोल्टे फेरेर नै बित्यो बिहानी पख तन्द्रित अवस्थामा मैले देखे कि म एउटा ठुलो धापमा भासिँदै थिएँ मेरो कमरभन्दा तलको भाग त धापमा भासि थियो बाँकी भाग बाक पनि बिस्तारै बिस्तारै भाँसिँदै थियो म सहाराको लागि गुहार लगाइरहेकी थिएँ तर सहारा पाउने जस्तो त्यहाँ वरिपरि केही थिएन लगभग घाँटीसम्म पुगेपछि मैले अचानक बालाई त्यो पाखामा उभिएको देखेँ बाबा मलाई यहाँबाट झिक्नुहोस् बा म भासिएँ बाबा म डुब्न लागेँ म तालिँदै कराएँ तर बा तटस्थ पाखामै बसिरहनु भयो बा मलाई मलाई मलाई झिक्नुहोस् न यहाँबाट मैले दुवै हात बाँतिर फिजाएर रुँदै भने बा त्यहीँ छेउमा टुक्र बस्नुभयो अनि कठोर स्वरमा भन्नुभयो जिया जी जीवन योभन्दा पनि ठुलो धाप हो जसबाट किनेर लाग्ने कोसिस सबैले आफै गर्नुपर्छ मलाई हेर म आफ्नै आफ्नो कोसिसले यो गाउँको अभाव र अशिक्षाको धापबाट निस्केँ आफ्नो मेहनत र कोसिसले मेरो एउटा मात्र होइन अरू पाँचवटा जीवन दुःख सुख चलाउन सक्ने भएँ तर तर अचानक उहाँको सुरमा आथा पीडा र उदासी मिसियो तर आज मैले देह त्यागेको दुई महिना नहुँदै ती पाँचवटा जीवन अर्काको आश्रय र उपकार खोज्दै हिँड्न बाध्य छन् जिया मैले तँबाट अपेक्षा राखेर रा गल्ती गरेँ सायद म के गरौँ बाबा म के गर्न नै के सक्छु र मैले लाचार स्वरमा भने बाले मेरो आँखामा हेर्नुभयो अनि भन्नुभयो साँचो बनिस् तैँले के गर्न सक्छस् तैँले छोरी छोरा भए पो तर गल्ती मेरै हो मैले नै तँबाट धेरै ठुलो अपेक्षा राखेँ बा मेरो आँखामा आँसु आयो म के गरौँ म सायद धेरै सानो छु यत्रो ठुलो जिम्मेवारी उठाउन म तर जिया जब मैले यो गाउँ छोडेको तब म तँभन्दा पनि सानो थिएँ अनि मैले तँ तँ जति पनि पढेको थिइनँ न तँले जति बाहिरको दुनिया मैले देखेको थिएँ एउटा कुरा के जानिराख भने जब तँ भाँसिएको हुन्छस् तब कसैले तँलाई सहारा दिन आउँदैन किनकि भाँसिएको मान्छेलाई तान्न जाने आफै भाँसिन सक्छ त्यसैले गुहार लगाउनु सहाराको लागि अरूको बाटो हेरेर आफै धाबाट बाहिर निस्कने कोसिस गर्नु बेस जिया जी हरेकको जीवनमा यस्तो एउटा धाप अवश्य हुन्छ तर भाँसिने र पुर्ने मानिसको कोसिसमा निर्भर गर्छ जसको कोसिस सफल हुन्छ ऊ उत्र पनि सक्छ तर तर जो तैँले जस्तो गुहार लगाएर कोही आएर सहारा दिएर तान्ने आँसमा पर्खिबस्छ ऊ डुब्नु निश्चित हुन्छ जिया घुँडासम्म भाँसिनु दुर्घटना हुनसक्छ तर गर्दनसम्म भाँसिनु लापरवाही बाहेक केही हुन सक्दैन अनि जो लापरवाह हुन्छ ऊ जिम्मेवारी बोक्न लायक पनि हुँदैन बा उठेर जान खोज्नुभयो मैले चिच्याएर उहाँलाई रोक्न खोजेँ उहाँले फर्केर मात्र हेर्नुभयो अनि औँलाले मेरो टाउको माथि केही देखाउनु मैले टाउको उठाएर हेरेँ पर भएको बरको ठुलो रुखको एउटा आँगा मेरो टाउको भन्दा केही माथिसम्म आएको थियो मैले बातर्फ हेरेँ तर बा त्यहाँ हुनुहुन्थेन मैले आफ्नो चारैतिर हेरेँ तर बा कहीँ हुनुहुन्थेन त्यसपछि मैले रुन कराउन छोडेर त्यो आँगा समात्ने कोसिस गरेँ अनथक प्रयत्नपछि लगभग भासिने नै लागेपछि मेरो हातले त्यो हाँगा भेटाउन सफल भयो दिदी उठ न माने रोएर छुट्टी छ जान हजुरआमा कहाँबाट दुध लिएर मनिषा मलाई घजगै रहेकी थिए म हटबडाएर उठेँ बाहिर झलमल्ल घाम लागिसकेको थियो मलाई अझै यस्तो महसुस भइरहेको कि म अझै धापमै गाडिएको छु दिएँ छिटो गर्न मनिष्याको किचकिचले म ओछ्यानमा बसिरहन सकिनँ उठेर मुख धोएर दात माझेर अङ्खोरा टिपेर मा, मा म हजुरआमाको घरतिर लागें उहाँको अवस्था र सानी बहिनीलाई देखेर हजुरआमाले नै सधैँ अलिकति दुध लिन आउन आग्रह गर्नुभएको थियो त्यसैले म सधैँ बिहान बिहान दुध लिन हजुरआमाकोमा जाने गर्थेँ त्यहीँ दुध कुर्दा कुर्दै रेडियो सुनेर मैले एसएलसीको रिजल्ट आएको कुरा थाहा पाएँ तर त्यो गाउँमा आफ्नो रिजल्ट थाहा पाउने अर्को कुनै उपाय थिएन पुरा हप्ता मैले पागल जस्तै पत्रिका खोजेर रेडियो अरू कहाँ गईकै सुनेर बिताएँ आखिरमा हप्ताको अन्त्यतिर ठुलो एउटा पत्रिका ल्याएर मलाई दिनुभयो रिजल्ट हेरेर मलाई यस्तो महसुस भयो कि धापमा घाँटीसम्म गाडिएको मेरो टाउकैमाथि एउटा ठुलो बरको हागा झुकेको छ जसमा समातेर म साँच्चै नै अब यो धापबाट बाहिर निस्कन सक्नेछु म मा पास मात्र होइन बोर्डभित्र परेको थिएँ यो रात मैले आमाका चिसा हातहरूलाई आफ्नो हातमा लिएर भने आमा यहाँ हामी कसरी को कति दिन बस्न सक्छौँ आमाले खाली खाली आँखाले मलाई हेरेर बिस्तारै भन्नुभयो अन्त कहाँ जान सक्छौँ र हामी को नै छ र मेरो मनले हाहाकार गर्यो के हुँदै थियो आमालाई आमा यस आमा पहिले त यस्तै हुन्थेन के व्यवस्थाले मानिसलाई यति निरीह बनाइदिन्छ आँखामा रित्तोपना स्वर यस्तो जसमा मिसिएको चिसोपनाले मुटु नै चिस्याइदिने मैले जबरजस्ती आफ्नो ओठमा मुस्कान ल्याउँदै भने को चाहियो हामीलाई अरू हाम्रो लागि तपाईँ हुनुहुन्छ अनि तपाईँको लागि म मनिषा मिता अनि माने छौँ अनि यो छ मैले आमाको पेटमा हात राखेँ यो जसको यो जसले तपाईँको र बाको सपना पुरा गर्नेछ अब अरू को चाहियो आमाको अनुहार केही उज्यालो देखियो मैले उहाँको केसहरू सम्हालिँदै भने आमा यो ठाउँ यहाँका मान्छेहरूमा हामी कहिले मिसिन सक्दैनौँ यहाँका मान्छेहरूले जस्तै हामी काम पनि गर्न सक्दैनौँ सायद अनि केही नगरी अरूले दिएको खाएर हामी कहिले समय बस्न सक्छौँ अन्त कहाँ जानु त काठमाडौँ जाउँ काठमाडौँ जाउँ न हुन्न काठमाडौँ आमा आत्तिनु भयो त्यो त एकदमै ठुलो छ अरे बाद जानुभएको थियो दुई तिन पटक आँखा अगाडिकै मानिस हराउन बेर लाग्दैन भन्नुहुन्थ्यो यस्तोमा मैले आफ्नो हातले उहाँको मुख छोपिदिएर उहाँको आँखामा हेर्दै सोधेँ म भरोसा लाग्छु उहाँले मेरो आँखामा हेर्नुभयो निकै भेर अनि बिस्तारै स्वीकृति स्वरूप टाउको हल्लाउनु भयो मैले उहाँका चिसा हातहरूलाई अझै डरसँग समातेर भने आमा म कसैलाई हराउन दिने छैन विश्वास गर्नुहोस् शहर चाहे जस्तो होस् जत्रो होस् म हराउन दिने छैन कसैलाई आमाले बिस्तारै मलाई अँगाल्नु भयो मैले काठमाडौँ जान कम्मर कसेँ भोलिपल्ट बिहान सूर्य उदाउनुभन्दा पहिल्यै म ठुलो बा कहाँ जेठो ठुलुबा कहाँ गए? घरका सोच्ने मान्छेहरू सबै कामधन्दामा लागिसकेका थिए तर लोग्ने मान्छेहरू भर्खर उठ्दै थिएँ योभन्दा पहिले म एकपटक मात्र त्यहाँ गएकी थिएँ ठुलोबाको छोरीसँग त्यसैले मलाई त्यहाँ त्यति सबेरै त्यसरी पुगेको देखेर सबै घरमा भएका जति छक्क परे मलाई पिँढीमा बसाएर ठुलोबाको छोरी ठुलोबाले बोलाउन गएँ के चाहियो ठुलोबाले बाहिर निस्कने सोध्नुभयो मलाई तपाईँसँग कुरा गर्नु छ मैले दृढ स्वरमा भने मेरो स्वरको दृढताले उहाँ केही विचलित हुनुभयो तर म गर्दिनु चालेर उहाँलाई नै हेरिरहेँ आखिरमा उहाँले मलाई आफ्नो पछि पछि आउन इसारा इस गर्नुभयो भित्र गएपछि उहाँले भन्नुभयो अब भन् मैले अघि बढेर ढोका ढप्काएँ अनि बिना कुनै भूमिका बाँधेर सोझेँ भने मलाई पैसा चाहिएको छ म के गरौँ त व्यवस्था गरिदिनुहोस् न तर म हेर्नुहोस् मलाई यहाँको केही चाहिँदैन न हामी यहाँ बस्न चाहन्छौँ त्यसैले तिमीहरूको यहाँ बस्ने र जानेसँग मेरो के सरोकार छ किस्नेको जहान छोरी भएकाले यहाँ आएको बेलामा खान बस्न दिनु हाम्रो जिम्मेवारी हो तर यहाँ यहाँ यसमा पैसाको कुरा कहाँबाट आयो उहाँले अन्जान बन्न खोज्दै भन्नुभयो मैले चाहन्थेँ कि मैले उहाँहरूसँग कुनै क्षुद्र व्यापार गर्नु नपरोस् तर उहाँ मलाई बाध्य गराइरहनु भएको थियो मैले बाध्य भएर भन्नै पऱ्यो ठिक छ ठुलो भए त्यसो भए म गाउँलेहरू जोडेर मात्रै तपाईँहरूसँग कुरा गर्छु अब म ढोकातिर लम्केँ गाउँले जोडेर कस्तो किन उहाँ हडबडाउनु भयो मैले फर्केर उहाँहरूलाई हेरेँ अनि बिस्तारै भने ठुलो बा सानाहरूले सधैँ त्यही संस्कार सिक्दछन् जुन ठुलाहरूले सिकाउँछन् हामीहरूको नियत कहिले त्यस्तो थिएन हामीले कहिले सोचेनौँ कि यहाँ यो अनकन्टार ठाउँमा हाम्रो बाको सम्पत्ति छ जग्गा जमिन छ हामीले त सधैँ यहीँ सोच्यौँ कि यहाँ तपाईँहरू हुनुहुन्छ भाका आफन्तहरू हुनुहुन्छ जसको यति बेला हामीलाई साँच्चै नै आवश्यकता छ तर त्यस्तो अवस्था कि आमा र हामी जस्ता केटाकेटीलाई छोडेर जाँदा बालाई त दया लागेन भने तपाईँहरूको के कुरा मेरो गला अवरुद्ध हुन खोज्यो तर मैले आफूलाई सम्हाल्दै भने मैले सधैँ यहीँ सोचेँ कि भाइको मृत्युको खबरले तपाईँहरूलाई पनि दुःखी बनाउनेछ तर अफसोस कि म गलत थिएँ तपाईँहरूलाई त भाइको मृत्युले दुःखी बनाउने भन्दा भाइलाई अंश दिन नपर्ने खबरले बढी खुसी बनाए जस्तो छ जी आ तर ठुलुबा हामी पनि बाध्य छौँ आमाको अवस्था ठिक भएको भए वा हामीसँग पैसा भएको भए म तपाईँहरूसँग केही नभनी यहाँबाट आमाहरूलाई लिएर जान्थेँ तर त्यसै पनि तपाईँहरूले जग्गा जमिन दिए पनि सायद हामी त्यति खटिएर गरेर खान सक्दैनौँ होला त्यसैले आमाहरूलाई लिएर काठमाडौँ जाँदैछु म भन्डो त्यत्रो ठुलो ठाउँमा आइमी केटाकेटी मात्रै को छ र त्यहाँ आफ्नो अनि यहाँ को छ नि ठुलोबा मैले काँतर स्वरमा भने जिया ठुलोबाको स्वर थरथर आयो उहाँले हामी छौँ नि भन्न पनि सक्नु भएन हामीलाई केही चाहिँदैन न जग्गा न घर हाम्रो स्थिति तपाईँबाट लुकेको छैन त्यसैले तपाईँले सके जति पैसाको जोहो गरिदिनुहोस् म चाँडोभन्दा चाँडो यहाँबाट जान चाहन्छु त्यहाँ ठुलो ठाउँमा सायद हामीले गर्न सक्ने कुनै न कुनै काम त पाइएला नि बाँकी यहाँ पनि हामी भगवानको भरोसामा छौँ त्यहाँ पनि उनैको भरोसामा रहनेछौँ मैले भने उहाँ के बोल्नु भएन मैले बाहिर जान ढोका खोलेँ अनि ढोकैबाट भने तपाईँलाई थाहै छ कि व्यवस्थाले मान्छेलाई जे पनि गराउन सक्छ त्यसैले मलाई पञ्चायत जोड्न बाध्य नगर्नुहोला ठुलो भए यदि पञ्चायत जोड्नै पर्यो भने हामीलाई त सायद फाइदै हुन्छ होला त्यसैले हाम्रोभन्दा आफ्नो सोच्नु होला किनकि कृष्णकान्तको जहान जति सोझी लटक त छोरी त्यस्तै छैन उसलाई आज समयले सिकाइदिएको छ कि हक मागेर पाइनँ भने खोसेर लिन सक्नुपर्छ म बाहिर निस्कु पुरा हप्ता मैले पुराना पत्र पत्रिका हेरेर ठाउँ ठाउँको ठेगाना बटुलेर अनि ठुलोबालाई दिने पैसाको प्रतीक्षा गरेर बिताएँ यो पुरा हप्ता ठुलोआमाहरू हामी कहाँ आइरहनुभयो हाम्रो खोजखबर गरेजै गर्नुभयो घरमा जान निम्तो दिनुभयो तर मैले दृढतापूर्वक अस्वीकार गरिदिएँ शनिबार साँझ ठुलोबाले पन्ध्र हजार ल्याएर मलाई दिनुभयो अनि बिस्तारै भन्नुभयो यो किस्नेको भाग होइन तिमीहरूको हक हो ठुलोबा म अझै भन्छु काठमाडौँ नजाऊ तिमीहरूको जिम्मेवारी सधैँ त म पनि बोक्न सक्दिनँ तर यदि गरेर खान्छु भने अलिकति खेतबारीमा ठुलो भए तपाईँले यति गर्नु नै धेरै हो तर हामी सायद यो सब गर्न सक्दैनौँ बा हुनुभएको भए बा आमाको अवस्था ठिक भएको भए सायद तर अब त हामी हिँड्न ठिक्क पो छौँ अब केही नभन्नुहोस् जसरी तपाईँले यो बाको भाग बाक होइन हाम्रो हक हो भन्नुभयो त्यसरी नै म पनि भन्छु यो हाम्रो हक पनि होइन यदि यो हाम्रो हक भएको भए चार चारवटा घर हुँदाहुँदै हामी एक महिनादेखि यो ध्वन्सारमा हुन्थेनौँ अनि मैले तपाईँसँग त्यति अभद्र पनि बोल्नु पर्थेन यो हाम्रो लागि तपाईँको सहयोग हो जसलाई म सधैँ याद राख्नेछु र रा भाग्यले मौका दियो भने म यसको जिया मलाई किस्ने यस्तो अल्पायुमै गएकोमा साँच्चै नै दुःख छ मलाई हाम्रो व्यवहार ठुलो भए जे हुने भइसक्यो अब छोड्नुहोस् मैले टार्नखोजेँ जाने नै भयो त तिमीहरू उहाँले बिस्तारै सोध्नुभयो हामी त भोलि बिहानै हिँड्न आँटेको मैले भनेँ त्यसपछि उहाँ केही बोल्नु भोलिपल्ट हामी उठ्नुभन्दा पहिले ठुलो र माइलो बा हामीलाई उठाउनु भयो अनि हाम्रो विरोधको वास्तै नगरेर उहाँहरू पनि हामीसँगै निस्कनु भयो प्रायःजसो सामान र नानीलाई उहाँहरूले बोक्नुभयो मैले आमालाई सम्हालेँ आमा हिँड्न सक्नुहुन्थेन त्यसले हामी बिस्तारै बिस्तारै हिँडिरह्यौँ ठुलो बाल बाटोमा खान थुप्रै खानेकुराहरू बनाएर ल्याएका थिए बाँस बसेको ठाउँमा पनि हामीले त्यही खानेकुराहरू खायौँ दोस्रो दिन साँझ हामी बागलुङ आइपुग्यौँ त्यस बेलासम्म आमाको हालत यस्तो भइसकेको थियो कि मलाई उहाँलाई बसमा चढाउन डर लाग्न थालेको थियो ठुलोबहाहरू पनि यस्तो हालतमा अझै यात्रा नगर्न बल गरिरहे तर मसँग अर्को विकल्प नै थिएन के थियो र आखिरमा रात्रि टिकट काटेर ठुलोबहाहरू भारी मनले बिदा भए म आमाको अवस्थासँग त्रसित हुँदै तिनवटी बहिनीहरू लिएर एउटा अन्जान र अनिश्चित यात्रामा निस्केँ पुरै रात आमाले उल्टी गरिरहनुभयो म कहिले उहाँको टाउको समात्थेँ कहिले पिठ्यौँ सुनसुथेँ अनि कहिले पसिना पुसिदिन्थेँ सिङ्गे रात मुटुको डुकडुकी टमा बजेको महसुस गर्दै बिताइ मैले ठुलोबाले दिनुभएको पन्ध्र हजार र हेमाआटीले दिनुभएको एघार 11,000 रुपियाँ मैले आफ्नो भित्री खल्तीमा राखेर रा। कपडाले टालेर रा बलियोसँग सिलाएको थिएँ यताउता फुटकर खर्चका लागि अलिअलि पैसा आमाले पटुकामा घुसार्नुभएको थियो धोतीको सपको गोटुप्पोमा गाँठो पार्नुभएको थियो अनि अलिअलि मैले यताउता राखेको थिएँ बिहान सात बजे बस गोङ्गो बस पार्कमा गएर रोकियो बहिनीहरू उत्सुकतापूर्वक यताउता हेर्न थालेँ तर आमा टाउको उठाउन सक्ने हालतमा हुनुहुन्थेन बसको काउन्टर गौशालामा भएकोले बस गौशाला जाँदै थियो यात्रुहरूलाई बस स्टपमा छोडेर मैले ड्राइभरलाई हामीलाई गौशालासम्म छोडिदिन अनुरोध गरेँ आमाको हालत देखेर सायद उसलाई पनि दया लाग्यो उसले नाइ भन्न सकेन नौ बजेतिर उनीहरूले हामीहरूलाई गौशालामा छोडिदिए अब अगाडि अगाडि कुनै बाटो थिएन मैले जसोतसो सोधपुछ गर्दै आमा र बहिनीहरूलाई पशुपतिनाथको मन्दिरसम्म पुर्याएँ आमा अलिक टाठो हुनुभयो भगवान् पशुपतिनाथको दर्शन गर्न पाउने उत्साहले बहिनीहरू बाँदर देखेर दङ्ग पारे हामीले यताउता घुमेर पशुपतिनाथको र वरपरका भगवानहरूको दर्शन गऱ्यौँ अन्त्यमा मैले मन्दिर अगाडिको देब्रेपट्टि सत्तालमा लगेर उनीहरूलाई राखेँ मनिषाले तन्ना झिकेर उछ्याए आमा त्यहीँ पल्ट्नु भयो मैले गएर चिया पाउरोटी सेल किनेर लिएर आएँ बहिनीहरूले दङ्गा परिपरि खाएँ मैले जबरजस्ती आमालाई अलिकति दुध र पाउरोटी खुवाएँ मानीलाई दुध पिराएँ अनि आमासँग भने आमा म एकचोटि निस्कन्छु म बस्ने व्यवस्था गर्न जान्छु मलाई थाहा छ तपाईँलाई सन्चो छैन तर आज एक दिन तपाईँ यिनीहरूलाई र आफूलाई सम्हालिदिनुहोस् त्यसपछि म आफै सबै सम्हाल्नेछु सत्य आमा आजको दिनभरि बाह्र आमा दुवैको ठाउँ लि लिइदिनुहोस् आज मलाई तपाईँहरूको साथको सहाराको सुरक्षाको शुभ आशिषको एकदमै धेरै आवश्यकता छ मैले आमाको चिसो हात उठाएर आफ्नो टाउको माथि राखेँ आमाको आँखामा आँसु आयो उहाँले काँतर स्वरमा भन्नुभयो कहाँ जान्छिस् यो यत्रो ठूलो ठाउँमा अन्डार के गर्छस् के व्यवस्था गर्न सक्छुस् आमा तपाईँ चिन्ता नगर्नुहोस् जब उहाँदेखि आँट गरेर यहाँसम्म आइ सकेका छौँ भने अब हरेस खाएर के फाइदा म गर्छु केही न मैले एक दुई ठाउँको ठेगाना ल्याएको छु कहीँ त आमा तपाईँ मनिषा मितालाई यताउता जान नदिनुहोला तपाईँ अलिक चनाको हुनुहोला कसैले केही सोधेँ छोरो ट्याक्सी लिन गएको छ उसैलाई कुरेको छु भन्नुहोला आफ्नो बारेमा धेरै केही नभन्नुहोला जे होस् जसरी होस् आजको दिन आमा म केही खानेकुराको व्यवस्था गरेर छोड्छु यिनीहरूलाई म नआउँझेल कहीँ चलमलाउन नदिनुहोला आमा केही बोल्नु भएन केवल आँसु पुसेर सहमतिपूर्वक टाउको हल्लाउनु मैले टोइलेट खोजेर मनिषालाई दुई तिन पटक ओहोर गराएँ पानी बोतल दूध जेरी स्वारी पावरोटी लिया उन्नीर को छेव में राखीदे आमा टोयलेट पुर्एर लियाएं ती आमा हाथ मुख धुन भंत्य में मनीषा के छेव में बोला मनीषा मेरे कुछ ध्यानपूर्वक सुन तेरे रा मेरे उमेर में मंद्र महीना को अंतर ते परिवारप्रति आज मेरे जिम्मेवारी जी छी तेरे हमें चाई उठा सकूं या नकं आमाको हालत त यस्तो छ कि उहाँ आफ्नै ख्याल राख्न सक्नुहुन्न अब जे गर्ने हो मैले नै गर्नुपर्छ मलाई तेरो साथ चाहिन्छ त साथ दिन्छेस् मलाई उसले असमञ्जस्यपूर्वक टाउको हल्लाए मलाई यस्तो लाग्यो मानौ उसले मेरो कुरै बुझिनँ मैले असहाय भावले टाउको हल्लाएँ हिस्वर के मैले नै सबैभन्दा ठुलो भएर हरेक कुरा बुझ्न जरुरी छ मैले मनमा नै भने अनि प्रत्यक्षमा मनिषाको दुवै कुममा हात राखेर रा। उसको आँखामा हेर्दै भने मनिषा म केही घन्टाको लागि यहाँबाट जाँदैछु मितालाई त्यहाँबाट उठ्न नदिनु आमा र मानीको ख्याल राख्नु बिन्ती मनिषा आज एक दिनको लागि ठुली भएर जिम्मेवार भएर देखाइदिए दे। त्यसपछि जीवनभर म तसँग केही माग्ने छैन मैले मनिषाको अगाडि हात जोडिदिएँ उसले मेरो कुरा बुझे पनि नबुझे पनि मेरो आँखामा आएको व्यवस्थाको आँसुलाई बुझी सायद त्यसैले मेरो हात सोमात्र पनि त जाँदी म राम्ररी बस्छु आमा र बहिनीहरूलाई हेर्छु त कति चिन्ता नगरीच सत्य म कसैलाई कहीँ जान दिन्न आफू पनि जान्न म त्यहाँबाट उठेँ झोला भिडेर हिँड्न ठिक्क परे कि मलाई आमाले भन्नुभयो यहाँको चिन्ता नगरी जाबा बात म हुन सक्दिनँ तर आज आमा भने कोसिस गर्नेछु बा बितेको यत्तिका दिनपछि आज पहिलोपटक उहाँको स्वरमा दृढता थियो म केही ढुक्क हुँदै त्यहाँबाट निस्केँ हुन त बितेका दिनहरूले मलाई थुप्रै यथार्थ था। यस्तो देखाइदिएको थियो जसले आफैलाई नभोगेसम्म मानिसले विश्वास गर्न सक्दैनन् तर यो ठुलो सहरको आवरणभित्र लुकेको यथार्थ था। यति विकृत होला मैले कल्पना गरेको थिइनँ ठुला ठुला बोर्ड झुन्ड्याएर रेडियो टिभीमा विज्ञापन देखाएर आफूलाई अनाथ बेसाराहरूको उद्धार गर्ने बनाउँदा बनाउन रुचाउनेहरूको सङ्ग्रह संस्थामा मैले मेरा परिवारको लागि आश्रय भेटाउन सकिनँ उनीहरूले भने यो अनाथ हँसाएर एक्लोहरूको लागि हो यो सिङ्गो परिवारको लागि होइन हरेकले मलाई कुनै अर्को संस्थाको ठेगाना मात्र दिए आश्रय दिन त परिजाओस् उनीहरूले मेरो कुरा समेत सुन्ने धैर्य र देखाएनन् पुरा दिन त्यो अपरिचित ठाउँमा यताबाट उता धक्का खाँदै बित्यो मन उडी उडी उही पशुपतिनाथको सत्तलमा पुगिरहन्थ्यो अन्तरात्मा हाहाकार गर्दै चिच्याइरहन्थ्यो कि कहीँ आश्रय नभेटिए म आमाहरूलाई कहाँ लिएर जान्छु मेरो धैर्यको बाँध लगभग फुट्नै आँटेको थियो कह तो त्रुव विश्वास का साथ पूरा परिवार को अभिवार बोक्ने आंटले यहांसम आएक थे अं कत्मविश्वास टुकड़ा टुकड़ा भर छरिदि के करूं कह जाऊ कसलाऊ मेरे आंखा गड़ी अंधकार छाओ म लखड़ा ती बाटो छे में बसें बा म के गरौँ मेरो बुद्धिले जे भ्यायो त्यो मैले कोसिस गरेँ तर अब अगाडि म के गरौँ कहाँ जाऊ, म डाको छोडेर रोइदिएँ एक दुईजना पैदल हिँड्नेहरूले के भयो के भयो भनेर पनि सोधेँ तर म के भन्न सक्थेँ र त्यहाँ मानिसहरू जम्मा हुन थालेपछि म त्यहाँबाट उठेर अघि बढेँ रोए रुन समस्या हल हो तर ते बेला मेरा आंसू मेरा इच्छा विपरीत ने बगि रहे मंसू पुस्ते अगि बढ़ी रहे अनाम नगर को के मोड़ में अचानक एट सो बोर्ड में मेरा आँखा केन्द्रित भन्ना आंसू भर के आंखा पुसरे मैं तो बोर्ड में लेखकर शब्द पढ़े लेखी थी सहारा तल सो अक्षर में लेखी बेसहारा र अनाथर श्रोताहरू तपाईँहरूले यति बेरसम्म साहित्यकार सानू शर्माको उपन्यास अर्थको वाचन थियो अर्थको आज चौथो श्रृङ्खलाको वाचन हामीले सकेका छौँ चौथो श्रृङ्खलासम्म हामी आइपुग्दा उपन्यासले अर्कै मोड लिएको छोराको प्रतीक्षामा चार चार जना सन्तान जन्मै सक्ता पनि रहर नपुर्याएका कृष्णकान्तको निधन पछाडि पाँचजनाको परिवार बिहाल अवस्थामा छ सम्पत्तिका नाममा केही पनि नभएको परिवार गरने, गरने खुजदे -खुजदे, रा, के गर्ने कसो गर्ने भनेर एकदमै बहुतारी रहेको छ आफन्तको खोजीमा परिवार आफन्त खोज्दै खोज्दै पूर्वेली गाउँमा पुग्दा त्यहाँबाट पनि उचित व्यापार नपाउँदा परिवार काठमाडौँ जान बाध्य भएको छ एउटी छोरी जसलाई समाजले छोरीको दर्जामा राखेर केही गर्न नसक्ने भनेर नामाङ्कन गरिएको छ तर उसले आफ्नो आँट हिम्मत छोराको भन्दा पनि बढी देखाउने कोसिस गरिरहेकी छिन् र आफ्नो परिवारलाई एउटा दृढ सोचका साथ काठमाडौँ पुर्याएकी छिन् काठमाडौँमा पनि आफूले सहारा दिने नाममा विभिन्न व्यापार गरेर बोट टाँसेर राखिएका सहारा संक्साहरूमा पनि पुगेकी छिन् तर त्यति गर्दा पनि उनी कुनै सहारा नपाएपछि बहुतारिएर अन्त्यमा एउटा सहारा पाउने आसमा एउटा बोर्डमा पढ्दै गरेको अवस्थासम्म हामी चौथो श्रृङ्खलासम्म आइपुग्दा आइपुगेका छौँ साहित्यकार सानो शर्माको उपन्यास अर्थको पाँचौं श्रृङ्खलाको वाचनमा हामी यहाँभन्दा उता वाचन गर्नेछौँ पाँचौँ श्रृङ्खलाको वाचन हामी अर्को साता दस बजेको भिजन न्युज अपडेट पछाडि लिएर उपस्थित हुनेछौँ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 आजको यस विषयबाट हामीले पनि विदा मागेर जाने बेला भइसकेको छ एतिन्जेलसम्म प्राविधिक कक्षबाट साथ दिनु कविताजीलाई धेरै धेरै धन्यवाद भन्दै म कार्यक्रम प्रस्तुत आ पर्वती स्पर्श पनि विदा माग्छु रेडिभिजन सुन्दै गर्नुहोला नमस्कार शुभरात्रि